जुन कुराको नतिजा आउन ढिलो हुन्छ जुन कुराको नतिजा आउन ढिलो हुन्छ त्यस्तो कुरा स्वीकार्न पनि असजिलो हुन्छ अरूलाई रुवाएर मात्रै खुसी हुने हजुरलाई अरूलाई रुवाएर मात्रै खुसी हुने हजुरलाई के थाहा आँसु गुलियो हुन्छ कि नुनिलो हुन्छ त्यस्तो कुरा स्वीकार्न पनि असजिलो हुन्छ अक्सर त्यस्ता मान्छेलाई नै सबैले धोका दिन्छन् अक्सर त्यस्ता मान्छेलाई नै सबैले धोका दिन्छन् जो मान्छे आवश्यकता भन्दा बढ़ी लचिलो हुन्छ त्यस्तो कुरा स्वीकार्न पनि असजिलो हुन्छ मान्छेको मन हो सधैं एकनास नहुन पनि सक्छ मान्छेको मन हो सधैं एकनाश नहुन पनि सक्छ खोला पनि कहिले त सङ्लो हुन्छ कहिले धमिलो हुन्छ जुन कुराको नतिजा आउन ढिलो हुन्छ त्यस्तो कुरा स्वीकार्न पनि असजिलो हुन्छ वीरेन्द्रनगर एघार सुर्खेतकी गजलकार लीला ढकाल पोखरेलको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्री प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौ शुभसन्ध्या शुभ समय शुभ पल शुभ क्षेण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति अन्तर्गत आजको साँझमा मैले विभिन्न हिन्दी तथा उर्दू सांगीतिक गजलहरूको साथमा दूरबीन अङ्क तीन दुई हजार सतहत्तर कात्तिकको गजल विशेषाङ्क लिएर आइपुगेको छु यसैका गजलहरू वाचन गरेर आजको दुई हजार सतहत्तर फागुन 26 गते म सुर्खेत पुगेको थिएँ दुई हजार सतहत्तर फागुन त्यहाँ एउटा गजल सन्ध्या कार्यक्रम थियो गजल सन्ध्या कार्यक्रमलाई उद्घोषण गर्न पुगेका बेला गजल कर्मीहरुसँग भेटघाट भएको थियो विशेष गरी कर्णाली बाङ्मय प्रतिष्ठानका साथीहरू त्यसै गरी पश्चिमाञ्चल गजल मञ्च सुदूरपश्चिमाञ्चल गजल मञ्चका साथीहरूसँग भेटघाट हुने अवसर जुडेको थियो र उहाँहरूको गजल लिएर पनि मैले आउनु पाएको थिएँ ती गजलहरूलाई मैले गएको साता प्रस्तुत गरेँ अझै म त्यति बेलाको गजल सन्ध्याको श्रव्य सामग्रीहरू स्रष्टाहरूकै आवाजमा भएको श्रव्य सामग्रीको खोजीमा छु र सम्भव भएसम्म ती आवाजहरू पनि लिएर आउनेछु आज भने मैले त्यति बेलै मलाई दिनुभएको एउटा पुस्तक कर्णाली बाङ्मय प्रतिष्ठान पुस्तक भन्दा पनि यो पत्रिका कर्णाली बाङ्मय प्रतिष्ठान गुरबाकोट सुर्खेतबाट प्रकाशित दूर्वीन अंकतिन दुई हजार सतहत्तर साल अंक अङ्क छ यसमा गजल विशेषांकको रूपमा उहाँले प्रकाशित गर्नुभएको छ यसभित्रका स्रष्टाहरूको गजल वाचन आजको कार्यक्रममा गर्दैछु र यी गजलहरूलाई म वाचन गर्दै जान्छु कार्यक्रमलाई शुरूआत गरौं यो एउटा सांगीतिक गजलबाट आगो अर्को आँखाको पानी भएर सकियो एउटा आगो अर्को आँखाको पानी भएर सकियो बचेको सम्बन्धको अस्तो खरानी भएर सकियो तिमी फर्की आउँछौ भनी यादहरू सघाली बसे तिमी फर्की आउँछौ भनी यादहरू सघाली बसे सम्झना मुटुमा अल्छ्यो रूमाल सिरानी भएर सकियो बचेको सम्बन्धको अस्तो खरानी भएर सकियो कहिले आँसुले घोल्नुपर्छ कहिले यादले घोलिनुपर्छ कहींसूले गोल्ड कहींद्ले गोलि पर्च एक मन थी त्योपनी मदानी भार बचे संबंध को अस्तु खरानी भार आंसू सीरानी भिजो समझना छाती जल्यो आंसू लेरानी भिज्यो समझना छाती जल्यो उल्टो कोल्टो फेर्द हर रात बिहानी भारे बचे संबंध को अस्त खरानी भारती घूमती ती बाटा ती शहर अतीत समझना कराए व ती घुम्ती ती बाटा ती शहरले अतीत सम्झना गराए भने सम्झनु एक अननुपम थियो जो मलामी भएर सकियो एउटा आगो अर्को आँखाको पानी भएर सकियो बचेको सम्बन्धको अस्तु खरानी सकियो मध्यपश्चिमांचल गजल मञ्चका अध्यक्ष हुनुहुन्छ उहाँ नवनिर्वाचित कार्य समितिको अध्यक्षका रूपमा हुनुहुन्छ मैले अघि मध्यपश्चिमाञ्चल गजल मञ्च भन्नुपर्नेमा केही बेर अगाडि अशुद्ध भन्न गएको रहेछु मैले अहिले भर्खरै सम्झना गरेँ यसको लागि म क्षमा याचना गर्दछु यो अहिलेको पहिलो सांगीतिक गजलभन्दा अगाडिको चोटिको उच्चारणमा प्रगतिशील लेखक संघ कर्णाली प्रदेशसँग पनि उहाँ सम्बन्धित हुनुहुन्छ त्यसै गरी साहित्य समाजसँग पनि सम्बन्धित हुनुहुन्छ धीरेन अनुपम मैले उहाँको गजल यति वाचन गरे धीरेन अनुपमको गजलपछि अर्को एउटा गजल म यसै पुस्तक पुस्तक भन्दा पनि पत्रिका दूबीनबाट वाचन गर्दैछु दूरबीनबाट मैले अब वाचन गर्ने गजल नरेन्द्र बिहानीको छ उहाँ डोटीका हुनुहुन्छ हाल मुम्बई भारत बस्नुहुन्छ र उहाँका प्रकाशित कृतिहरू उदायका कलमहरू प्रभासका अक्षरहरू कैफियत दुई अक्षरहरूको सगरमाथा परदेशमा देश लगायतका पुस्तकहरू छन् भने अब उहाँको गजल यस्तो छातीलाई समेत छु मैले बाटो बनाउन सकेको छातीलाई समेत छुमैले बाटो बनाउन सकेको तैपनि छैन कतिलाई आफ्नो बनाउन सकेको सिंगो बस्तीलाई झिलिमिली बनाउने भन्दैछौ सिंगो बस्तीलाई झिलिमिली बनाउने भन्दैछौ खोइ त आफ्नै घर उज्यालो बनाउन सकेको तैपनि छैन कतिलाई आफ्नो बनाउन सकेको सम्झना दिलाउन हो खासमा दिएको मफलर सम्झना दिलाउन हो खासमा दिएको मफलर कति सजिलैसँग लिनेले पासो बनाउन सकेको तैपनि छैन कतिलाई आफ्नो बनाउन सकेको कैद गर्ने भनिरहेछ उही एउटा कोठामा दुनियाँ कैद गर्ने भनिरहेछ उही एउटा कोठामा दुनिया जसले छैन तालचा छैन साँचो बनाउन सकेको छातीलाई समेक्षु मैले बाटो बनाउन सकेको तैपनि छैन कतिलाई आफ्नो बनाउन सकेको नरेन्द्र को मैले गजल वाचन गरेँ योभन्दा अघि धेरै ननुपमको गजल वाचन गरेँ अब एउटा सांगीतिक गजल सुनाउँछु दिल दल भी निभा लेते हैं दिल भी निभा लेते हैं दर्द सीने में सिने छुपाले दर्द सिने छुपा ै दर्द सीने में छुपा लेते छु दर्द सीने में छुपा लेते है अपने कदमों पे वाले वाले अपने कदमों पे आसमानों को मोबत लेते हैं दर्द सीने में छुपा लेते हैं दर्द सीने में छुपले हैं, हैं। दर्द सीने में छुपाले ते हैं दर्द सीने में छुपाले ते हैं यो किस्सा सब को जिंदगानी में हो यो किस्सा सबैको जिन्दगानीमा हुन्छ उत्खनन हुनु पहिले सुनखानीमा हुन्छ जमीन्दार तिम्रो जमिन काम लाग्ने छैन जमीन्दार तिम्रो जमिन काम लाग्ने छैन याद गरेका छौ घाट कैलानीमा हुन्छ उत्खनन हुनु पहिले सुनखानीमा हुन्छ जुन आगोले हामीलाई खरानी बनायो जुन आगोले हामीलाई खरानी बनायो त्यो आगो आफू पनि खरानीमा हुन्छ उत्खनन हुनु पहिले सुनखानीमा हुन्छ तातो मरूभूमिमा रातो रगत बगाउनुपर्छ ता तातो मरूभूमिमा रातो रगत बगाउनुपर्छ सोच्दैछु हरियो रं किन राहदानीमा हुन्छ उत्खनन हुनु पहिले सुन खानीमा हुन्छ देशमै हुन्छ राजधानी सोचिरहे देशमै हुन्छ राजधानी सोचिरहे मैले मलाई के थाहा देश राजधानीमा हुन्छ यो किस्सा सबैको जिन्दगानीमा हुन्छ उत्खनन हुनु पहिले सुन खानीमा हुन्छ कमल संघर्षको गजल हो अछाम ठुला सेन मंगलसेन नगरपालिका उहाँको घर कमल संघर्षको पूरा नाम कमल प्रसाद भण्डारी वहाँ पत्रकारिता र साहित्य लेखनसँग सम्बन्धित हुनुहुन्छ कैफियत संयुक्त गजल संग्रह सड़क गजल संग्रह वहाँको प्रकाशित कृति हो ऊषा किरण गजल प्रदान पत्रिकाको सम्पादन पनि गर्नुहुन्छ अन्तर्विद्यालय स्तरीय कविता प्रतियोगिता मिरमिरे सम्मान खुल्ला गजल प्रतियोगिता अछाम अन्तर्राष्ट्रिय गजल प्रतियोगिता लगायतका विभिन्न प्रतियोगिताहरूमा प्रथम द्वितीय भएको उहाँको अनुभव छ र जोगमाया गजल पुरस्कार दुई हजार चौहत्तर पनि प्राप्त गर्नुभएको छ आज म दूरबीन पत्रिकाबाट गजल विशेषाङ्कबाट गजलहरू वाचन गर्दै तपाईँलाई सांगीतिक गजल सुनाइरहेको छु अब बुलबुलमा kha khaza तुझ म तुझ चरा बुलबुल सीधा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल बुल। बा बाआमा बालबच्चा श्रीमती सम्झियो खाडी रहेछ सप्तोक जिन्दगी सम्झियो सपनाबाट मुर्जाएर जब बिउझियो पर्देश सपनाबाट मुर्झाएर जब बिउजियो पर्देश ऋणको भारी साउको तमसु बढ़ी सम्झियो खाडी रहेछ सप्तोक जिन्दगी सम्झियो कहाँ गए होला जस्ता आफन्त कहाँ गए होला लुटेरा जस्ता आफन्त रहेछ दुनियाँ पनि मतलबी सम्झियो खाड़ी सबथोक परदेश पुग्यो छुट्टी फेरी भेटिन्देश समझियो बा आमा बाल बच्चा श्रीमती समझियो खाड़ी सबथोक सुर्खेत वीरेन्द्रनगर दशका गजलकार मौसमजी भण्डारीको गजल वाचन गरेर तपाईँलाई बुलबुलमा फेरि स्वागत गरे मैले आजको बुलबुलमा दूरबीन गजल विशेषाङ्कबाट गजलहरू वाचन गरिरहेको छु कर्णाली बाङ्गमय प्रतिष्ठानले यसलाई प्रकाशित गरेको हो र यो वाचनसँगै म विभिन्न सांगीतिक गजलहरू पनि आजको बुलबुलमा तपाईँलाई सुनाइरहेको छु बुलबुलमा तपाईँले आफ्ना रचनाहरू पठाउनको लागि बुलबुल साहित्य इमेल गरेर पठाउनु भयो युनिकोडमा भने तपाईँको रचना, रचना क्रमबद्ध रूपमा पालो अनुसार मैले बुलबुलमा प्रसारण गर्दै पनि आएको छु सबैलाई स्वदेशमै बस्ने स्वदेशमै बाँच्ने आश हुन्छ सबैलाई स्वदेशमै बस्ने स्वदेशमै बाँच्ने आश हुन्छ सिमाना बेच्यौं आफैले फिर्ता गर्यौं भने इतिहास हुन्छ परदेशमा चन्द्र सूर्य पसिना पुछेको हुन्छु परदेशमा चन्द्र सूर्य रूमालले पसिना पुछेको हुन्छु नेपालमा आफ्नै आमाले पुछेको आभास हुन्छ सिमाना बेच्यौं हु, आफैले फिर्ता गर्यौं भने इतिहास हुन्छ सुनेको हंँ हु, दिनेको भकारी रितिन्न लिनेको भरिन्न सुनेको हंँ दिनेको भकारी रित लिनेको भरिन्न हामी दिने जमीनमै छौ लिनेको यात्रा आकाश हुन्छ सिमाना बेच्यौं आफैले फिर्ता गऱ्यौं भने इतिहास हुन्छ स्वार्थ र शंकामा सम्बन्ध जोड्यौ मौलाउनै पाएन स्वार्थ र शंकामा सम्बन्ध जोड्यौं मौलाउने पाएन आमालाई त सन्तानका हर चीजमा विश्वास हुन्छ सबैलाई स्वदेशमै बस्ने स्वदेशमै बाँच्ने आश हुन्छ सिमाना बेच्यौं आफैले फिर्ता गर्यौं भने इतिहास हुन्छ कर्णाली बागमय प्रतिष्ठानको पत्रिका जसले प्रकाशित गरेको गजल अंकमा मैले सीता एरीको गजल वाचन गरे सुर्खेत गुरूबाकोट नगरपालिका पाँच कि सीता एरीको यो गजल वाचनपछि अब म फेरि अर्को एउटा गजल वाचन गर्दैछु पुष्प अधिकारी अञ्जलीको गजल पनि यसैभित्र संग्रहित छ वहाँको घर चितोन् तस्विर पनि रोइरहन्छ भित्तामा हर्दम मानौ रोएकी छौ तिमी तकियामा हर्दम अरू कोही छैन सत्य तिमी मात्रै हटेकी छौ नपत्या हेर त यो मेरो आँखामा हर्दम विश्वास र भरोसाको संस्कार पनि यसरी पतन भइरहेछ अचेल हाम्रो मायामा हर्दम मानौ रोएकी छौ तिमी तकियामा हर्दम वर्षौंदेखि तडपिँदै यसरी उभिएको छौ कुन्नी के खोज्दैछ भू ख्याचामा हर्दम मानौ रोएकी छौ तिमी तकियामा हर्दम छोडेर गयौ भने कुनै दिन मेरो यो दिलबाट खोज्नेछु तिमीलाई हरियो ऐनामा हर्दम मानौ रोएकी छौ तिमी तकियामा हर्दम जति नै फेरिन् यी ऋतु र यहाँ फुलिरहस यो पुष्प दुनियामा हर्दम तस्विर पनि रोइरहन्छ भित्तामा हर्दम मानौं रोएकी छौ तिमी तकियामा हर्दम पुष्प अधिकारी अञ्जलीको यो गजल वाचनपछि मैले अब फेरि एउटा सांगीतिक गजल सुनाउँछु त्यसपछि अरू गजलहरू दूरबीनबाटै वाचन गर्नेछु पठायो तिमीले पुग्यो जो खबर हो पठायौ तिमीले पुग्यो जो खबर हो म जो शून्यमा छु त्यसैको असर हो नभन्नु मलाई चढ्यो शिरमाथि नभन्नु मलाई चढ्यो शिरमाथि उचाल्ने पछार्ने त तिम्रै सहर हो म यो शून्यमा छु त्यसैको असर हो विभेद गर्छ मान्छे र गर्दैन आगो विभेद गर्छ मान्छे र गर्दैन आगो जले जल्छ सारा महल हो कि घर म यो शून्यमा छु त्यसैको असर हो मलाई निरन्तर समरमा उतार्ने मलाई निरन्तर समरमा उतार्ने के तिम्रो प्रीति हो कि मेरै रहर म यो शून्यमा छु त्यसैको असर हो कसरी गरौं आज चर्चा प्रतिको कसरी गरौं आज चर्चा प्रीतिको रसिकता हुँदै हो अजर हो अमर हो पठायो तिमीले पुग्यो जो खबर हो म यो शून्यमा छु त्यसैको असर हो कैलाली धनगढ़ीका जनक रसिकको गजल थियो यो यसलाई मैले वाचन गरे जनक रसिक कैलालीका हुनुहुन्छ धनगढ़ी उपमहानगरपालिका उहाँको घर युगिन सपना पूर्ण छन्दमा आधारित सुपको पहिलो सहयात्रा समिक्त कविता भनेर लेख्नु भएको छ त्यसै गरी महाकालीका छालहरू संयुक्त गजल अक्षरहरूको पिरामिड संयुक्त गजल भाषाभाषीका गजल संयुक्त गजल नीति निर्माता ऐतिहासिक प्रदेशसभा सम्बन्धी पुस्तक उहाँले प्रकाशित गर्नुभएका पुस्तकहरू हुन् र पत्र पत्रिका विभिन्न संस्थाहरूबाट उहाँले सम्पादनहरू पनि गर्नुभएको छ परेली साहित्यिक मासिक अनन्त गजल मासिक महाकालीका छालहरू जनमत मासिक सुपविशेषाङ्क प्रज्ञान शैक्षिक मासिक खबरपात साप्ताहिक लगायतका पत्रिकाहरू द वेब साइन्स मन्थली द सिग्नल साइन्स म्यागजिन पनि सम्पादन गर्नुभएको छ जनकरसिकको गजल वाचन गरे मैले यति बेला र अब एउटा ओ, इतनी मुद्दत स्त यिनै सांगीतिक गजलहरू सँगसँगै मैले आज कर्णाली बाङ्मय प्रतिष्ठान सुर्खेतले प्रकाशन गरेको अङ्क तीन दुई हजार सतहत्तर कार्तिकको गजल विशेषाङ्क का दूरबीनबाट विभिन्न गजलहरू वाचन गरे यो सँगै आजको बुलबुलबाट अब उत्पादन सहयोगी संघर्षविष्ट र म अच्युत घिमिरे विदा हुन्छौं जाँदा जाँदै म यसै पत्रिकामा रहेको सुर्खेत सिम्ता गाउँपालिका तीनका विष्णु महताराको गजल वाचन गर्दै शुभरात्रि भन्छु साहुले गरीबको मुखमा ताला लगाएका छन् साहुले गरीबको मुखमा ताला लगाएका छन् त्यसैले रित्तो पेटले साइरन बजाएका छन् गाउँ बस्तीका घाउहरू कहिल्यै निधाएनन् गाउँ बस्तीका घाउहरू कहिल्यै निधाएनन् किनकि यो देशका अभिभावक सधैँ निधाएका छन् त्यसैले रित्ता पेटले साइरन बजाएका छन् लुतो रोग जस्ता मान्छेहरू प्रवेश गरेदेखि लुतो रोग जस्ता मानी प्रवेश करेदी दिल हैरान चिलाएर हईरान बनाया रित्ता पेटले साइरन बजा मह काट्द मह काट्दा हाथ चाट् स्वाभाविक हो तर कसै कसैले त हाथ समेत चपा के गरीब को मुख में ताला लगा पेटले बजाया